d' <laughs> neutri. चेलीका घटनाले अरु चेली, चेली सचेत हुन जरुरी छ किनभने तपाईँ एउटा ड्राइभरसँग बुझ्दै नबुझी होइन जसरी तपाईँले माया प्रेम गर्नुभयो र विवाह समेत गर्नुभयो होइन त्यसले गर्दा तपाईँ कस्तो अवस्थामा बाँच्नु परिरहेको छ उता ऊ उहाँको श्रीमती रहेछ छोराछोरी रहेछन् होइन अब विश्वास गर्न पनि गाह्रो हुन लागिसक्यो अब कसको आत्मा श्रीमानको विश्वास हुन थाहाँ अरू त कसको विश्वास गर्ने र होइन जुन मम्मी त्यहाँनिर मैले आफू साथ छोडेँ बुवा मम्मीलाई सुख दिएर मैले आएको सुखको लागि मैले जे पनि गरेँ तर अहिले आएर बुवा मम्मीको हात देख्नु पऱ्यो बुवा मम्मीलाई दुःखी दुःखमा पुर्याउनु पऱ्यो मम्मीहरू रुँदै हिँड्नु छु नछोरेको कारणले गर्दाखेरि मेला मेल्टाहरू मेलमेश आए जस्तो छैन पिरा आएको छ सबैलाई आएछ मलाई म घर परिवारलाई आए जस्तो छैन मम्मीले सधैँ भन्ने गर्नुहुन्छ त्यो छोरीको बाटी चाहिँ के रहेछ भन्दै हिन्दी गर्नुहुन्छ बहिनीहरू जस्तै एउटा दिदी जस्तै भइहाल्यो भन्ने गर्नुहुन्छ त्यस्तो अब एउटै टेजिङ भोग्नु परेको पिरा त सायद पिरा भोग्नेलाई थाहा हुन्छ अब त अब देख्नेलाई थाहा हुन्न त मात्र आउँदो रहेछ पिरा भन्ने कुरा भोग्नेलाई थाहा हुँदो रहेछ यो जुन घटना घट्यो नि तपाईँ कथित तल्लो जात्रा उहाँ चाहिँ कथित उपल्लो जात लहर राख्न नसक्ने अवस्था भयो त्यस कारणले गर्दा उहाँ तनावमा परेर त्यसरी आत्महत्या गर्न पुग्नुभयो कारण त यही हो आफ्नो पहिला पहिला पहिला पाँच मिनट सोच्नुपर्छ होइन आफ्नो जिन्दगी जान्छ कि नै भनेर मेरो मात्र जिन्दगी बिगार महिलाको जिन्दगीमा चाहिँ किन छेडबाड गर्ने पहिले सोच्नुपर्छ त्यस्तो हल अप्ठ्यारो कति गरेर पर्छ भने अब नलको भए पनि हुन्थ्यो अब जुन झुटो झुटो आशा नदेखाएको भए नि हुन्थ्यो होइन अनि अब विवाहित भएर पनि विवाहित त होइन भनेर नगर्नु थियो जुन विवाहित भइसकेपछि उहाँसँग जिन्दगी काट्नुपर्ने थियो अर्काको छोरी जुन बाहेमा त्यागेर आउँछ अनि लिएर बिचमा अलपत्र पारो हुन्छ अब त्यो त अब माया गर्नेको भुल्ने हो अब ढाँच्नेको विश्वास अब नपर्नु अब कस्तो लाग्छ बिच ढाँच्नु हुँदैन अब ढाँटेर जिन्दगी चल्दैन होइन जिन्दगी लामो समुन्दि अकालमा खेलाखेर फाल्नु र पछि एकचोटि खाना हुँदा त्यो सबै जाने हो एकछिन पर्छ भन्न पाइँदैन होइन सोच्नु पर्ने कुरा उहाँले पनि पहिला सोच्नु भएन अब माया नै ठुलो जस्तो त्यस्तै हो पछि गएर सोध्न थाल्नु भयो होला अब हरेक घर परिवारको उसमा नै अब नलागेको कारणले त्यस्तो अब हुन सक्छ अब घटना अब कारणले भयो भन्ने कुरो त अब केही बुझ्न सकेन होइन हाँसु तिमी रुन्छौ म रुन्छु आखिर मान्छे मान्छेमा के नै भएको छ अन्तिममा के भन्न चाहनुहुन्छ अन्तिममा म के भन्छु भने जुन महिलाहरूलाई देखाउनुहुन्छ पुरुषहरूले झुटो पसमहरू खानुहुन्छ होइन जुन झुटो विश्वासमा पर्नुहुन्छ यो कदापि नगर्नुहोला कदापि विश्वासमा नपर्नुहोला कि एउटी चेलीले यति दुःखहरू यहाँसम्म आउँदा भोग्नुपर्छ भने तपाईँहरूले पनि भोग्नु पर्ला मन जस्तै धेरै माया कसैले पनि नगरोस् कसैलाई पनि साथ छुटेपछि सकोस् शर्तको साथ बाँच्न सकोस् कसैको पीडामा कसैको मायाप्रति आँसुर हातिन रोएर जुन आइरहेको पर्वहरूलाई आँटोमा पगालेर बस्नु नपरोस् सबैलाई पनि हाँसी खुसी दुई दिनको जिन्दगीमा हाँसेर बाँच्न सिक्नुपर्छ यस्तो आँटोको तालमा चिन्दै कुरा गरौँ होइन गर्न चाहन्छु कसै कसैले पनि पछि प्रति विश्वास नगरौँ गोलीमा विश्वास नपरौँ मन किनेर मात्र माया गर्ने गरौँ गर्न चाहन्छु जति पनि विदेशमा हुनुहुन्छ उहाँहरूको लागि नेपालमा नरहेर पनि जुन कुनामा पनि सुन्दै हुनुहुन्छ त म के भन्न चाहन्छु जुन झुटो विश्वासमा नपरोस् यदि भने बुझेर मात्र गर्नुहोस् पछि गएर टोका खाने कुरो ठुलो जिन्दगीको लागि ठुलो हुनसक्छ जीवनभर दुई दिनको घाम खाया जस्तो माया घाउ जीवनभरि हुनसक्छ भन्न चाहन्छ निधनपछि मैले मलाई ठलो मलाई के लागेछ भने मिदीदेखि पो छिटो के लागेछ भने जुन मैले हरसँग सात महिनासम्म मैले हक लगाएर अघि गरेर म हिँडेँ आलो श्रीमान गराएर हिँडे तर मैले पछि भन्न नपाउने सायद यस्तो सक्छ होला आफ्नो श्रीमानको निकासपछि श्रीमतीले ऊ मेरो पो यो भनेर नपाउ भन्न नपाउने त्यसमा मलाई एकदमै दुःखी छु म दु ख लाग्छ अहिले त म बुवा मम्मीको काठमै बसिरहेको छु मलाई सोधेको त अब कति भए त पनि मलाई त्यस्तो हुन सकेको छैन त्यस्तै हो बुवा मम्मीलाई दुःख दिनु बाहेक अरू विकल्प छैन सबै दिदीबहिनीलाई ग्राहक भएको छ त्यसको अब रौनकताले छो आफूलाई सधैँ आँटो बगाएर हिँड्नु पर्यो अब बिरानी भएर सुक्नु पर्यो छ लड्नु पर्छ जुन अब टेन्सनको कारण नै पसिया छ भन्नु पर्यो एकदमै जुन त्यस्तो घटना गर्दैछु हामी लाइन अनि पोस्टमार्टम गर्दाखेरि जुन आफै यो आत्महत्या गरेको भन्ने देख्यो होइन अब गर्न पनि कले गर्छ र त्यस्तो अब आत्महत्या गर्न अलिक गाह्रो नै हुन्छ अरूले अब त्यस्तो गर्न सक्दैन जब त्यो गइसकेपछि उहाँहरूले मलाई पहिला छोड्नु गएको सोधिसकेपछि मैले भनेँ अब कति मैले आफ्नो श्रीमानको मृत्यु पर्छ कि मैले कसरी अहिले अब मैले के चाहिँ नगरौँ मैले गर्छु होइन भन्दाखेरि हामीले अब परमाणहरू ल्याउन भन्नुहुन्छ परमाण अब छुइनँ त मैले के गरेँ परमा अब मैले कसरी त पोखमा अब न त अब यदि त अब फोटाहरू हरेक थिएँ होइन मसँग पनि अब जुन हामी टाङ गएर बस्छौँ टाङ सोधे पनि एउटा थाहा पाउन सक्ने उठ्यो होइन उहाँहरूले त्यस्तै गरेर ऊ गर्न खोजेको डान्सिङ भएन घरमा होइन अनि घरमा नदेसी मैले मेरो माइती घरमा आएँ माइती घरमा आएपछि अब बुवा मम्मीले अब के गर्ने बुवा मम्मी त अगाडि त्यस्तो भएर अब बस्न नहुने जुन हाम्रो समाजमा अब माइतीमा किँदै गर्नु हुँदैन भन्ने पनि चलन छ होइन अब यति गर्न दिएको भएर जुन सिन्दुर अब पिछु पुछिन दिएको भएर त अब मैले चार्टे नदेखेँ अब के गर्ने मैला बोलेको एउटा क्रियाक्रम गर्न पनि पाउनु भएन है त्यसो भए त मलाई त्यसैमा पछि त लगाइरहेछ मैले हरेक दिन होला सपुनामा देख्दा पनि अँको अब खाली दुःख बाहेक म अलिक केही देख्नु छैन सपनामा नै होइन हरेकलाई सपुनामा देख्छु अझ मलाई त्यसैले गर्दा पनि मलाई चिन्तित बनाइरहेछ त्यसकारण अब के गर्ने दुःखहरू भोगियो भोगिएपछि अब सायद मलाई अब मेरो भनेर भन्न दिएको भयो त मलाई जिन्दगी भरियो नै थिइनँ होइन ठिकै छ अँको खुसी त्यसैमा मिल्थ्यो अहिले त्यस्तो गर्नु पनि मलाई टक अब न मेरो सिमान नगरेर भन्न दिएको भए एकदमै साइकेटिक हाम्रो छैन जस्तो लाग्छ त्यसरी मेरो मुख्य पास अब सिक्नुभएछ जस्तो लाग्छ आइपर्ने चुनौतीसँग लड्नु पर्छ संघर्ष गर्नु पर्छ कल्पनाजी होइन तपाईँको श्रीमान आत्महत्या गर्नुभयो त्यो उहाँको कायरता थियो उहाँले कुनै जित्नु भएन उहाँ जीवित रहेको भए उहाँको सबै समस्याहरू समाधान हुन्थे होइन आफूले सोचेर पनि एकदम राम्रो आफ्नो अवश्य हरितालीज को अवसर में हम खबर सुनेर बस आम दीदी बहनी यही आग्रह गर्दछौँ कि यी छिर्सेनीकी कल्पना विश्वकर्माले यस्तो भोग्न नपरोस् पछिल्लो चरण तिजको गीतहरूमा पनि एकदम अश्लीलता बढी छ होइन यसले गर्दा पनि महिलालाई बिगारेको छ भन्ने लाग्छ किनभने होइन यस्तो खालको प्रवृत्ति चाहिँ त्याग्दै जाउँ हरितालिका तिजको अवसरमा हामी यही शुभकामना दिन चाहन्छौँ कि यी कल्पनाले जस्तो अरू दिदी भोग्न नपरोस् भन्दै पुनः पुनः शुभकामना दिँदै दिँदा चाहन्छु कल्पनाजी हस् धन्यवाद पनि एकदमै यो मेरो वेदना पोखिदिने अवस्था दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु र जति पनि यो जस्तो खबर सुन्नुहुन्छ त्यस्तै हो झुटो उसमा कहिले पनि नपर्नुहोस् एउटा श्रीमान भनेर कहिले पनि कसैले विश्वास नभर्नुहोस् विश्वासको बियो जलाइदिन सक्छन् मेरो जस्तो जिन्दगीहरू कसैको पनि नहोस् भन्न चाहन्छु हस् शुभकामना व्यक्त गर्दै यो गीत छाड्दै आजको जीवनको गुरु टु यही बिट मार्न चाहन्छु धन्यवाद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 आवाज को साथी प्रेम सुनार बिदा चाहु नमस्ते